अलि उच्चाका पजेरो चढ्ने डन्डा साथमा लिई हिँड्ने प्रमुख अतिथि परे कुरा बेग्लै हो तर हाल हैकम र चालडाल सामान्य देखिने निम्स र हैसियतका विद्वत खाले परेछन् भने ती बबुरा प्रमुख अतिथिको के कस्तो हालत होला भू अहिले कुरा नगरौं प्रमुख अतिथि हुनुको आतंक सायद यस्तै यस्तै हुन्छ होला हाँस्यवेङ्ग निबन्धका यिनै वानकीबाट आजको उद्घारको उठान गरेका छौं कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं सधैँ कविता र कथाका र अरू अरू विधाका कुरा गर्थ्यौं हाँस्यव्यङ्गलाई पनि आज हामीले सम्झिने प्रयास गरेका छौं प्रमुख अतिथि हुनुको आतंक यो हाँस्यव्यङ्ग निबन्ध हो निबन्धकार नरेन्द्र राज पौडेलको यतिखेर निबन्धकार रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम उद्घारमा हुनुहुन्छ म यहाँलाई हार्दिक स्वागत गर्छु धन्यवाद प्रमुख अतिथि हुनुको आतंक त अलि रमाइलो होला जस्तो शीर्षकै साह्रै रोचक राख्नुभएछ नि यो पुस्तकको यस्तो भयो अहिले के भयो भने प्रमुख अतिथि अत्यन्त सस्ता भए कार्यक्रम धेरै हुन थाले र जो जस्तो पनि प्रमुख अतिथि हुन थाल्यो प्रमुख अतिथि हुनुपर्नेलाई के गुण चाहिन्छ चा, के विद्वता चाहिन्छ चा, के व्यक्तित्व चाहिन्छ चा, के हो प्रमुख भनेको भन्नुभन्दा आइतै मै चाहिँ भन्छ नि त्यस्तै खालको जोपायु पनि प्रमुख अतिथि भइदिने र प्रमुख अतिथिको मर्यादा पनि त्यही किसिमले खस्किएको अवस्थाले गर्दाखेरि प्रमुख अतिथि हुँदाखेरि चाहिँ यो आतंक भएको बेलाको प्रतिबिम्ब हो यो र कुनै कुनै कार्यक्रमहरूमा के पनि हुन थाल्यो भने प्रमुख अतिथि चाहिँ सबभन्दा अपमानित प्राणीको रूपमा त्यहाँ रहेको हुन्छ अरू अरूले दोसल्ला लगाउँछन् आफ आफै दोसल्ला ओढ्छन् पुरस्कार लिन्छन् पुरस्कार दिन्छन् किताबको बारे आफै गुणगान गाउँछन् मैले यस्तो लेखेँ उस्तो लेखेँ घन्टौँ भाषण छाट्छन् म यस्तो उस्तो भन्छन् त्यसपछि त्यो कुरा सुन्न मन लागेका र जलपान गर्न मन लागेका मान्छे जति पनि आउँछन् आइसिआसी क्रमशी मान्छे हट्दै जान्छन् प्रमुख अतिथिले चाहिँ दोस्रोलाई पनि ओडाइदिनु पर्यो उद्घाटन पनि गर्नु पर्यो त्यो किताबको विमोचन पनि गर्नु पर्यो आफूले अलिअलि जानेको भाषण पनि गर्नु पर्यो गर्दाओर्दा मान्छे एउटा पनि बाँकी रहेन पर्छ <laughs> यो पुस्तकभित्रका कुराहरू पछि गरौंला हजुर यहाँको था थालो जन्मस्थलो भनेको चाहिँ सिन्धुपाल्चो सिन्धुपाल्चोक सिपा पोखरी सिपा पोखरी अहिलेको भैँचालमा सबभन्दा बढी मान्छे एउटै गाविसमा मरेको त्यही गाउँ हो त्यो क्षति भयो धेरै क्षति भयो अर्चले भन्ने गाउँमा जन्ती पर्यो नि यहाँको मूल भनेको कथा हो कविता हो सुरु त ता होला कुराहरू उन्चालिस सालमा छाप्नु भएको कविता संग्रह होइन अनि साठी सालमा हस्ताक्षर भन्ने बिङ घरभित्र छाप्नु भयो बिहेको निम्तो चौवालिस सालमा छाप्नु भयो मंकी स्टेट यानि बानर राज्य अठचालिस किन्न सालतिर यो एकाउन्न सालमा छाप्नु भएको छ दुई संस्करण सप्त पल्लब यो चाहिँ समीक्षा संग्रह पनि छाप्नु भएको छ नियात्रा संग्रह छडुङको जङ्गलमा हराउँदा यो सत्तालिसमा एलओसी माथिको साँझ यो चाहिँ साठी सालमा छाप्नुभएको त्यसै गरी कथा पनि साझा प्रकाशनले एकाडेमीले छापेको रहेछ मेटिएका रेखाहरू बाहन्न सालमा फटीको खम्बा त्रिपन्न सालमा परखाल बाहिर अन्ठाउन्न सालमा स्वप्ना यात्रा बैसठी सालमा अहिले एउटा छापिँदैछ अब के छापिँदैछ अहिले रोबोटका आँखा कथा सङ्ग्रह हो भनेपछि विज्ञान कथा हो कि होइन होइन त्यो एउटा कारखाना जाँदाखेरि रोबोटले गाली गरेको नेपाली त्यो रोबोटको जम्मै भर्याएर चाहिँ कि आर्थिक सामाजिक पृष्ठभूमि कुन कुन देशको कस्तो भन्ने चाहिँ एकदम नम्बर वान रोबोट रहेछ अत्याधुनिक रोबोट त्यसले नेपाली भन्ने देख्ने बित्तिकै हप्कायो जस्तो लागत्र ला। कोरियाको कोरियामा कारखाना हेर्दै गएको थियौ हुईमा अनि चार सय रोबोटले काम गर्छ सर यहाँ भनेर त्यहाँ त्यो देखाउने लेडीले देखाइन् ले दे ले, अनि त्यसमध्ये दे मूल रोबोट चाहिँ यो हो यसको नाइके चार मध्येको यसको चाहिँ मस्तिष्कमा सम्पूर्ण चाहिँ भरिया हुन्छ यसको आर्थिक सूचकाङ्क सामाजिक सूचकाङ्क कुन देश कस्तो छ यो देशको विश्वभरिको सूचकाङ्क भरिया चलाख रोबोट छ यो भनेपछि त्यसले प्लेक्क आँखाले हेरो नेपाली मोरा हरामी भनेर लाग्यो कि कथा लेखेको छु मैले त्यहाँ चाहिँ के म के सोध्दै थिएँ भने यहाँ बत्ती कसरी आपूर्ति गर्छन् भन्दाखेरि बायो प्रडक्टबाटै एट्टी पर्सेन्ट रहेछाइको अनि कोइला विद्युत बाहिरबाट लाने भने त 20 पर्सेन्ट मात्रै हो अनि पोस्कोमा नि त्यस्तै रहेछ पोस्को भन्ने स्टिल कारखाना छ कोरियामै अनि जहाँ पनि बायो प्रडक्टले नै उनीहरूले पुर्याइराखेको हुन्छ कि हाम्रो कस्तो उत्पादन हो यो चाहिँ के हो भने स्टिल कारखानामा फलामा आउँछ नि फलाम आउँछ त्यसपछि बालुवा चाहिँ पहेँलो माटो चाहिँदो रहेछ अनिखेरि अरू अरू चिजहरू थुप्रो आउँछ आइसकेपछि अब त्यो कोरिया चाहिँ आफ्नो देशमा केही पनि उत्पादन नभएको देख्छ है अनि नेपालमा त सबै चिज उत्पादन हुने अनि त्यो रोबोटले मलाई गाडी गरे कि त्यो देशमा पानी पनि त्यहाँ त पानी पनि खानेपानी पनि बाहिर लाने हो त्यति छैन भने नदीहरूको यहाँको जस्तो जलविद्युतको एउटा पनि जल प्रवाह चाहिँ त्यहाँ छैन छ नदीहरू छन् तर त्यसमा हाइड्रो प्रोजेक्ट छैन त्यो सुतेका नदी छन् अथवा आपूर्ति आप छैन त्यहाँबाट उनीहरूले थर्मल प्लान्ट नै राख्छ हरेक कुरामा कोरियनहरूले त्यहाँ चाहिँ देखाए हामीलाई हजुर अब आज हाम्रो यो भेटको न्यू भनेको प्रमुख अतिथि हुनुको आतंक हाँस्य निबन्ध होइन हाँस्य निबन्ध यो चाहिँ हो त्यसो भए यो शीर्ष निबन्ध चाहिँ हजुर न साहित्यिक प्रमुख अतिथि हुनुको आतंक कुनै दिन शनि राहु केतु लगायतका अरिष्ट ग्रहहरू वरिष्ठ अतिथि बनेर आफ्ना सेना बेना असभाव सहित तपाईँको लग्न राशिमा बस्न आए भने सम्झनुहोस् तपाईँलाई ठुलै विपत्तिले पछाडिबाट लखेट्न आँटेको छ कतै कुनै व्यवहार चाहिँ झोला सोला नालामा फेला परेर झोलासँगै पड्किनु पर्ने हो कि कुनै बरियाँको बस यात्रामा सहभागी हुँदा अपहरणमा परहर बन्दी बन्नुपर्ने पो पर हो कि अझ कुनै नेताजीसँग अपरझट भेट भएर नाकमा नत्थी लाएपछि नाराजुलुस र दङ्गा प्रसादहरूमा समेत सामेल हुन पुग्नु पर्ने पर हो कि त्यही न्युमा चिसो छेउीसम्म कुर्नु पर्ने हो कि अथवा यो बैसठी साल आसपासको द्वन्द्वको बेलाको कुराहरू छ अथवा यस्ता खाले फौजदारी घटनाबाट जोगि हाले पनि कविता गीत संगीत आदि कुनै ललित कलाका कृति विकृतिहरूको विमोचन कार्यक्रमको प्रमुख अतिथि भने अवश्य बन्नुपर्नेछ अनिष्ट गर्ने अरिष्ट ग्रहले गाँझेर प्रमुख अतिथि बन्नु पर्ने निम्ति शान्ति स्वस्थी बाम रुद्री मुन्दुम धामी झाँक्री र पुटिद आदि पाठ पूजा सहितको ग्रह शान्तिबाट पनि त्यस्ता अरिष्ट ग्रहको दुष्ट प्रभावबाट पुरै बच्न सम्भव देखिँदैन हुन त अतिथि मात्र हुँदा त कत्रो मानभव पाइयो भनेर नाक फुलाउनु पर्ने हो त्यसमाथि झन्सार प्रमुख अतिथि नै बनेर हातखुट्टा फैलाएर मान्छेको जमातको अगाडि ढलीमली गर्दै सोफा सेट डलीमली पार्ने जस्ता सु अवस्थालाई कुनै ग्रह दशाले बितुल्ने र बिटुल्याउने खुरापाती गर्ला भनेर पहिले अनुमान गर्ने कुरा पनि त आएन बिचरा आयोजकले आए सम्मान गरेर पठाएको निम्तोलाई पूर्व चेतावनीको रूपमा हेर्ने कपट गर्नु त्यति राम्रो होइन भने दुर्दशाले निम्ता पठाउँछ भनेर पाखण्ड प्रदर्शन गर्नु पनि त जनसाहार बेटी नै भयो अलि उच्च ओदाको पजेर चढ़ने दण्ड साथमा लिए हिँड्ने प्रमुख अतिथि परेको कुरा बेग्लै हो तर हाल हैकम सामान्य देखिने निम्चहरू है विद्वन्त खाले परेछन् भने ती बबुरा प्रमुख अतिथिको के कस्तो हालत होला म अहिले कुरा नगरौँ यहाँनिर भयो उस्तै पर त्यस्तै कुरा के भने महाकवि हुन मुखमुख आएका या नै पसाउन लागेका तर हाल चाहिँ कवि मात्रै दर्ता भएका यस पंक्तिकारका एकजना छिमेकी महानुभावलाई कविता गीत गजला संगीत विमोचनको कार्यक्रमको निम्ति आएछ भनौँ एउटा क्वाटी कार्यक्रमको क्वाटी चाउमिन सलाद जस्तै विविधपूर्ण झोल चौटाएर मिसिएको त्यस बहुस्वादी कार्यक्रम का जानु अघि साथीका रूपमा हो प्रमुख अतिथिले ध्वास देखाएर अवकात पाक्ने हिसाबले यो छिमेकी बबुराले पनि त्यसै कार्यक्रममा उनैका साथ जाने निम्ता भयो नजाउ भन्दा भन्दा उनकै विशेष अनुरोधमा बिचरो यो पंक्तिकार पनि अतिथि बनेर उनको पछि लाग्न बाध्य भयो नपाउनेले केरा पाएर बोक्रे शुद्ध चपाए निजी प्रमुख अतिथिले बोलाएको समयभन्दा आधा घण्टा अघि नै हाजिर बजाउँदै ड्यासमा टम्म फुलेर आसन जमाउनु भयो धुपौरी बनेर पछि लागेको अतिथि चाहिँ सबै खाले आगन्तुकको आँखाको तारो बनेर दशक दीर्घाको शोभा बढाउनेमा डरियो यहाँने कार्यक्रमका आगन्तुक महानुभाव जति कुनै न कुनै पुरस्कार सम्मानका भाइ भएकाले तछाड मछाड गर्दै सा सोफा सेटलाई अचेटेर चुरमुराउन थाले अनि अटेशट गर्दै त्यसैको छेउ टुप्पा पाखा भित्तासँग शोभामान गर्न थाले बाँकी बचेका श्रोता दर्शक जति अतिथि भने दर्शक अतिथि जे भने तापनि दर्शक दीर्घाको शोभा बढाउने प्रमुख ठेकेदारमा दरिएको प्रमुख अतिथिको छिमेकी बब्रु प्राणी सम्भावित पुरस्कृतहरूको अगाडि बकुल्ला चाहिँ विराजमान पुजो पुरस्कृत हुने महानुभावहरूका माइजू माजु भाउजु, काका भान्जा आदि कुटुम्बहरूले हुन त केही बेरको प्रतीक्षा सम, पछि सम्मानित दर्शक दीर्घ नै भरिभर भए तर भदौरे भेल चाहिँ सम्मान पुरस्कार र समोसा वितरणको बाढीसँगै सुनसान भन्न पुगेथ्यो अलिबेर पछि नै साबिक ते अनुसार शुरू भएको कार्यक्रम सभापति वरण माध्यमबाट चिपलेटी खेल्दै स्वागत भाषणमा पुगेर धौलागिरीको बर्फ जमेजम घनघित हुन पुग्यो आउने त आउने निम्तालु दर्शक लेखक गायक सबैलाई एकका पुष्पगुच्छा उपहार दिएर भाषणकर्ताले आफ्नो ड्यासमा बल्ड्याङ खाएर कैयौं आयामतिर प्रवेश गरिहाले अनि स्वागत भाषणको सिलसिलामा सिमे भूमे डाकिनी सानी भूतप्रेत पिसाज नन्दी भ्रिङी सारालाई गक्ष अनुसारको आदर सत्कार अर्पण गरेर भाषण जगतमै नयाँ चमत्कार देखाइदिए उता स्वायत भाषणको प्रभावले मर्माहात भएका उपस्थित महानुभावहरूले पसिनाले लचपत भएर जुत्ता फुकाल्नेदेखि अघिल्लो रातको झुँगालो उतारेर पसिना काट्दै पत्रिकाले हम्काउने क्रियाहरू तीव्र बन्दै गएका थिए यसै तीव्रताको चौथो चरणमा पुग्दा कुन कुन हो कुनै मोजाको सुगन्धले कार्यक्रम भएकै हल नै संवेदनशील नाकहरूलाई बिहल पार्ने गरी ढाकिदियो बेहोल पनि यसरी पारिदियो कि जसरी सीताजीका बिछोड़मा रामचन्द्रजी बन्नुभएको थियो तीव्र गतिमा अघि बढ्दा बढ्दै कविता वाच्नको कार्यक्रम शुरू भएछ हिजो आज कविताको पनि बखान गरी साध्य छैन कुमल कान त पदावलीबाट छिप्पिएर बराठीदै जम्दै र खसिँदै आकाशबाट घरी असिना बर्साए झैँ त घरी चट्याङ जैं अनि गरी भने बम जैं कविता बर्सिएर पुर्बुरो छेक्न थालेपछि बोबुरा श्रोताहरूले अयात केही गर्न नपाइने रहेछ कडा अनुशासनले बाँधिएका विचरा प्रमुख अतिथि पनि यो भने पुर्पुरो छेक्न खोज्दा ऊ पुरपुरो अनि यो कान छेक्न खोज्दा ऊ कानको जरबुटोमा अनि गालो छेक्न खोज्दा ऊ कञ्चमा कविताको चढखन खाएर हाय अवस्थाका देखिन्थे श्रोताका रूपमा उस्तित बब्रोको हालत त त्योभन्दा झन सुन्दर त हुने नै भयो कवितापछि मुक्तक वाचन गर्ने महिला मण्डलीका पोसाक रूपी बिजुली चम्किए आँखै तिर्बिराइदिएका थिए भने स्वरले कानका जरबुटा उचालिरहेका थिए अनि हाउभावले वनकालीका बानरका समुदाय गई सुर्याइरहेको देखिन्थ्यो त्यस्तै मुक्त बाचकको स्वरसन्धान हल्किँदै अझै ऊर्ध ग उज्यालो अँध्यारोका लुकामारीसँगै चट्याङ बनेर गजल बाचन चड्किन थालेको थियो कसैका मुखबाट भने उन्मत्त बादलको अनियन्त्रित राग भैरवीको ताण्डवलयमा एकाकार बनेर गजल मुक्तक दुबै गरिदिन थालेका थिए त्यसपछिको गायन कार्यक्रमले त जनसार साथै उडाइदियो त्यसपछि गीत क्यासेट विमोचनको कार्यक्रम रहेछ विमोचनसँग एक गीत सुनाउने पुरानै चलन चल्ती अनुसार गायकहरूको मधुरबाणीले हलै गुन्जिएर कान बज्ने बन्द हुने जारी फुट्ने र मथिङ्गल चर्किनेसम्मका क्रियाकलापहरू तीव्र बन्दै यो गए गई नै रहे लामो समयसम्म मायालुको काखीमुनि बासनाहरू र भन्ने आधुनिक प्रेम गीतको गेडो पट्ट फुटेर छताछुल्ला श्रृङ्गार र पोखिँदा स्वर्ग पुगेका श्रृङ्गारी कविहरूसित टुलुटुलु धरतिर हेर्न थालेछन् साथै दुई आँगाको कापेमा ढेडु बास बसेछ अनि यो देशको माटो पखालेर हेरेर जस्ता प्रेम र देशभक्तिपूर्ण गीतहरूले चैतको आलु गोदाम भन्दा बेसी खचाखच भरिएका क्यासेटहरूको विमोचन कार्यक्रमले हलभरि अपूर्व हलचल मचाएर खलबलै पारिदियो त्यसपछि स्रष्टा सम्मान कार्यक्रम रहेछ आफ्नो सम्मान आफै गरौं भन्ने स्वावलम्बन पद्धतिमा आधारित यस कार्यक्रममा पनि हलमा उपस्थित उन्तिस मध्य सतास जना दोस्रोलाई ओढ़ेर सम्मान पाउनेमा परेछन् प्रमुख अतिथि सभा हलको पाले अनि दश दीर्घाको भ्या सब सम्मान पाउने भाई तो को चांग खोले मुख्य अतिथि एक एक सबके आंग ढाकी आंग ढाको सम्मान नारा बाट शुरू कार्यक्रम हाल को, को साहित्य संगीत कला क्षेत्र मेंउलू भवश्य थे तैपान उपस्थित आयोजक संयोजक लगातार सब्न करने परिपाटी खहरे उ अनुपम उदाहरण त्यसपछि मन्तव्य बनाउँदो दङ्गा फरसादी कार्यक्रम शुरू भयो खानु के छ घिच्नु छ भन्ने परापूर्वकालीन पुर्खौली उखान अनुसार मन्तव्य प्रकट के गर्नु थियो उही ऐजन बमुजेन भाषण ठोक्नु थियो कहिले घनले फलाम ठोके चाहिँ कहिले नगरा त कहिले झ्याम्टा बजाए चाहिँ अनि कहिले भने मेघगर्जन गर्छ शुरू भएको भाषणले अम्ल वर्षा बनेर ओहिरिँदै सभास्थल रुजाउन थाल्यो अनि कहिले भने मेघ कहिले असिना र कहिले पसिनामा रूपान्तरित हुँदै त्यही भाषण अलिक बेरपछि छालाको कोर बनाएर प्रमुख अतिथिहरू यो दर्शक बबुराको ढाड करङ पालैपालो सेक्न थाल्यो कहिले मालशिरी लयमा म अमन भएर वाक लाग्ने कहिले धनसिरी तालमा कनसिरी तताउने गरेर भाषणको गुलेलीहरू बर्सिँदा बर्सिँदै एक्कासी सभा कक्षै दङ्गा क्षेत्रमा परिणत भएर भागाभाग घेराबन्दी अनि लाठीचार जस्ता घनघौर खाले क्रिया प्रतिक्रियाहरू तत्काल हुन थाले दङ्गा फर्सादको कारण के रहेछ भनेर एक सदस्यीय दर्शक मण्डली चियो गर्दा जलपाल नाउँको पोका वितरण कार्यक्रम रहेछ चल्दै रहेको बुझ्यो मञ्चमा उपस्थित महानुभावहरू नै ऊ भन्दा ऊ ऐ पोका हत्याउने प्रयासमा बहादुर प्रदर्शन गरेर लाग्दा त्यस्ता खाले मनोरञ्जनात्मक स्थिति सिर्जना हुन पुगेछन् सबले ठेलोमठेल गरेर खोसा खोसेर ताना तान गर्दा सोफा कुर्सी एकाएक डोला मार प्रताड़ित बन्न पुगेछ ताईमा उफ्रिएका फुरौला जस्ता नेता बबु र प्रमुख अतिथि यताउता हजल गरेर सब यातनाका क्षणहरू एक एक गरेर काटिरहेका थिए यता सम्मान पाउने मध्ये कतिपय महानुभावहरूका मोजा बसाउने र कानमा झिँगा भन्किने जस्ता उदेक लाग्दा कारोबारहरू तिब्र बन्दै थिए भने उता जलपान कार्यक्रम पनि त्यति बेला नै शुरू भएको हुँदा वसन्त बहारको सुगन्ध प्रसारले शर्माजिङ गरेर सुग्गरी नाकहरू पोहरा उठाएर फैलिँदै थिए त्यही मौकामा प्रमुख अतिथिको उद्घाटन भाषणको पनि जोग परेछ यता सभाका अतिथि आगन्तुक सबै एकै मेसोमा समोसा निम्की सकेचती चबाउन थाले सक्नेहरूले मकमक्याएर उग्राउन थाले उता प्रमुख अतिथि चाहिँ पालो अनुसार भागा ताल मिलाउँदै भाषणको लेग्रो तान्न थाले देख्न झुत्रै झाम्रे भए पनि बोल्नु मायर रहेछन् यिनी पनि बार्सिलोनाको ओलम्पिकदेखि जापानको आधी बेरीसम्मलाई समेट्दै अफ्रिका उनको भाषण फैलिँदै गयो रत्न पार्कको सत्याग्रह र निजामती सेवाको उपाधिता सम्बन्धी प्रासङ्गिक भाषण सकेर आसन जमा हेर्दा अघि मात्रै उनका अघि टेबलमाथि टक्रियाएको समोसा निम्कीको पोको कतिबेर गाए पो, पो भइदिएछ कुन सभ्य महानुभावले खल्ती सजाए कि पेट भजाए कुनै विचारा प्रमुख अतिथि केही बोल्न नसकेर पेटभित्र गुन्जिएको मुसाको क्रन्दन सुन्नुको सुनाइरहे अघि मात्र देखेको समस्याको सुन्दर पोको हेर् हेरी भए गरीबका लागि जाडोको रात बनेर रा बल्ल तल्ल कार्यक्रम सकियो नियम बमोजिम सबैले जलपानका पोकाहरू जिप्त्याइसकेका थिए ऐन बमोजिम सभा विसर्जन भयो भित्र पह्नुभन्दा अहिले ढोकाईमा राखेको प्रमुख अतिथिको छाता यति गायब भइदिएछ निस्कने बेला खोज गर्दा कतै पत्तो भएन हल बाहिर आइपुग्दा पानी बतास चर्किएर ताड्न देखाइयो सकेको थियो भने त्यही हलको अगाडि ढल खनेर भर्खर पुर्ने काम भएको रहेछ ढलमाथि थुप्रिएको हिलो माटोमा प्रमुख अतिथिको एउटा पाट भित्र निस्कन मानेन उहाँ धरापमा अड्किए पक्क पर टक्क रोकिनु भयो अरु एक दुई जना बटुवाले समेत लागेर प्रमुख अतिथिको मुरली ज्यानको बल्ल तल्लो हिलोबाट उद्धार त भयो तर अघि मञ्चमा समस्या गायब भए जस्तै पाराले एउटा जुत्ता त्यही हिलो भित्र पूर्ण भूमिगत भएर गायब भइदियो जुत्ता खोज्दा खोज्दै हावाको शक्तिशाली व्यक्तिको आक्रमणमा परेर शिरमाथिको पालपाली ढाका टोपी समुत्त उडेर कता भयो भयो त्यसको खोजी गर्न वरपर निहालेर ताऊरमा नचेबाट एउटा मोटरले बेग्ले हुँदै हिलो छ्यापेर सरवाङहरू रुजाइदियो र कुले लमठोक्यो यता अघि उनलाई निम्ता दिने आयोजक संयोजक र सम्मानित हुने मानिसहरू पनि मोटरसाइकल हुने मोटरसाइकलमा गुडे त्यो पनि नहुने छाता ओढेर आफ्नो बाटो लाए बिचरा प्रमुख अतिथि छाता जुत्ता अनि टोपी शुद्ध गुमाएर हिलाममा पोसाकको पो फुटपाथमा पधारिन पुगेका थिए उनी भरे रात पर्ला र अब खालि खुट्टै भए पनि घरसम्म पुगौँला भनेर सभा हल बाहिरको पेटीमा पथरा पर्दा भयो प्रमुख अतिथि हुनुको आतंक यस्तो रहेछ यहाँले यो निबन्धमा लेख्नु भएको छ आफ्नो आङ आफै ढाकौं आफ्नो सम्मान आफै राखौँ यो त नाराई बनाउनु भएछ नि होइन अहिलेको नारा नै हो त्यो अहिले यो प्रतिष्ठानहरू छन् नि विभिन्न साहित्यिक प्रतिष्ठानहरू छन् यो पुरस्कार सम्मान पनि यो आदान जस्तो पो देखिन्छ आदान प्रदानै जस्तो मात्रै होइन भइरहेकै छ घुम्दै फिर्दै यताबाट त्यता त्यता उता उता कसको के संस्था छ आफ्नो दोस्रो आफै ओढौंगौँ प्रमुख अतिथि हुनुको आतंक यस्तो यस्तो साहित्यिक कार्यक्रमहरू हुन्छन् मान्छे कतै खचाखच हुन्छन् कतै चाहिँ कुर्सी मात्रै दर्शक दीर्घामा हुन्छन् यसलाई अलिकति तरिकाबद्ध बनाउन सकिँदैन आयोजकहरूले बुझ्नु पर्ने कुरा यो हो कि जस्तो लाग्छ होइन त्यो चाहिँ अब संस्कृति सभ्यतामा भर पर्छ हाम्रो साहित्यिक समाज साहित्यिक संस्कृति होइन कला साहित्य संस्कृतिका धरोहर स्रष्टाहरू शर, सर्जकहरू कुन कति आफ्नो गतिमा बस्ने आफ्नो स्तरमा बस्ने कति सामान खोज्दै हिँड्ने कति आफू अरूलाई गरेर अरूबाट आफू खोज्ने त्यो खोज्दै हिँड्ने प्रक्रियामा कतिसम्म अङ्कुश लगाउने कुन मापदण्डमा हामी चल्ने कुन वास्तविक स्रष्टा हो कुन चाहिँ अब एउटा किताब निकाल्यो म सबभन्दा ठुलो कविमा हिउँ भन्यो हिँड्यो हो न हो उसैले चाहिँ एउटा सम्मान दियो, पायो उसले अर्कालाई त्यसै किसिमले गर्यो यो चाहिँ कस्तो भयो भन्नुहुन्छ भन्यो यो एउटा दुइटा कार्यक्रम परिमार्जन गरेर एउटा आयोजकले गरेर एउटा श्रोताले अथवा एउटा लेखकले बनेर हुँदैन यो कुरा एउटा संस्कृतिकै रूपमा यो विकास भइसक्यो अहिले हल्ला संस्कृति एउटा होइन र सम्मान संस्कृति त्यो खालको भयो कि असम्मानै गर्नु नराम्रो कुरा त होइन पचहत्तर जनाको सम्मान विशेष मान्छेहरूको दुई सय जनाको सम्मान चार जनाको सम्मान यहाँ त कार्यक्रमहरू भइरहेछ नि अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार उद् यो सड़कको संकीर्णतामा अब नहटाउने भइसकेको छु इन्जिनियरले सुनुन, नेता प्राध्यापक र कविहरूले सुनुन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 स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ श्रोताहरू यहाँ साहित्यिक तरङ्गमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा हाँस्यवेङ्ग निबन्ध शिल्पी हुनुहुन्छ नरेन्द्र राज पौडेल प्रमुख अतिथि हुनुको आतंक यो निबन्धभित्र उहाँले यी हरफ चाहिँ नाराजसेर नै बनाउनु भएको छ आफ्नो आङ आफै ढाकौँ आफ्नो सम्मान आफै राखौँ र यहाँ पनि सरकारी सेवामा हुनुहुन्थ्यो देशका धेरै जिल्ला घुम्नु भएको छ प्रमुख जिल्ला अधिकारी भएर प्रमुख अतिथि त यहाँ पनि हुनुभयो नि धेरै अनुभव चाहिँ कस्ता रहेछ न अब यो साहित्यिक कार्यक्रमभन्दा अरू अरू कार्यक्रममा बढी भएमा प्रमुख अतिथि चाहिँ दस वर्षे द्वन्दकालमा चाहिँ के भयो भने जिल्लामा राजनीतिक मान्छेहरू कम गए तर जिल्लालाई सुस्त सरकारी सम्पर्कबाट टाढा हुन नदिनको लागि भित्री क्रियाकलापहरू पनि गर्नु पर्यो त्यसो भएको हुनाले त्यहाँभित्रका जति संघ थिए नि ती संस्थाहरू सक्रिय रहन् भनेर प्रशासनको चाहना हुन्थ्यो त्यसमा आफै प्रमुख अतिथि हुनुपर्थ्यो धेरै ठाउँमा गइयो धेरै ठाउँमा राम्रै हुन्थ्यो तर अहिले यो प्रमुख अतिथि हुनुको आतंक भन्ने चाहिँ यो साहित्यिक संस्कृति यो गीत क्यासेट यी भयो मालाहरूको विमोचन जुन छ विमोचन सम्मानतिर बढी लक्षित हो सबै किसिमको कार्यक्रममा त्यस्तै किसिमको झल्लाताल हुन्छ भन्ने कुरो होइन होइन यो तर यो चाहिँ के भने लेखक संसारमा लेखक र प्रकाशनको जगतमा अहिले जुन किसिमको यो कल्चर एउटा चाहिँ स्तर बन्नुपर्ने हो नबनिकन जुन किसिमको कल्चर विकास भएको छ त्यो चाहिँ त्यसको विरूद्धको चाहिँ एउटा नेपाली साहित्यमा अहिले जुन संस्कृतिको क्रमशः विकास भइराखेको छ चा। त्यसलाई चाहिँ व्यङ्ग्यात्मक पाराले निबन्ध लेख्नु भएको हो दम। छा। किताब छापिँदैछ प्रेसमा धमाधम यो वर्षकै उत्कृष्ट किताब भनेर पनि लेखिएको छ पुरस्कार पनि किताबै पिछे पाउने लेखकहरू पनि छन् यहाँले पनि लगभग दर्जनौ किताब दिइसक्नुभयो नेपाली साहित्यलाई कृतिहरू दिइसक्नु भएको छ चा। पुरस्कार चाहिँ कति पाउनुभयो पुरस्कार यस्तो विद्यार्थी जीवनमा चाहिँ मलाई पुरस्कार बहुत फाप थियो हरेक वर्ष निबन्ध लेखेपछि प्रथम निबन्ध प्रतियोगिताहरू जहाँ जहाँ नि त्यहाँ त्यहाँ प्रथम प्रथम भएकै हुन्थ्यो मैले धेरैवटा स्वर्ण भिडेर भिडेर भने लेखेर लिने चाहिँ पाएको छु मैले होइन कविता महोत्सवमा तिन पटक पुरस्कृत भएको हो प्रथम पनि चौतिस सालको प्रथम हो कविता महोत्सवको प्रथम हो त्यसपछि कविता कम लेखेँ मैले वास्तवमा त्यो बेलासम्म एउटा किताब थियो मलाई रूपरेखाले उठाइदिए हो कवितामा रूपरेखाहरूले चाहिँ छापदिन्थे दाईहरू माया गर्नुहुन्थ्यो उत्तम कुवर बालमुगुन्द पाण्डे हुनुहुन्थ्यो हजुर म जे जाइर खाएर बाहिर गइसकेका थिएँ कविता त्यति बेला चाहिँ अलिकति क्रान्तिकारी टाइपको हामी भोपीको स्कुलको लेखक हो म आफूलाई त्यो सम्झन्छु पछि पछिका उत्तराधिकारीहरू पनि धेरै भए तर मैले चाहिँ कविता कम गरेँ त्यसपछि अनि व्यबन्धमै लागि लेख्छु छ भने यसो सम्झनामा छ भने एउटा कविता सुन्नु सरहरू नास्ता गर्दै हुनुहुन्छ भने अलिक फैलाएको सुनौ सुनौ मोटरको <motor> धक्काले सड़कमा लम्पसार परेका कुकुर बिराललाहरूको आन्द्रा भुँडी र नलीखुट्टी भए पनि हुन्छ मोटरको धक्काले सड़कमा लम्पसार परेका कुकुर बिराललाहरूको आन्द्रा भुडी र नलीखुट्टी भए पनि हुन्छ तारमा करेन्टको झड्का लागि झरेका काग गिद्धाहरूको सुकुटी भए पनि हुन्छ बाढ़ी पैह्रोमा परेका गाई भैँसीहरूको सिनो भए पनि हुन्छ केही नलागे राष्ट्रिय ढलमा बएका मुसा भ्याउताहरूको साँप्रा फेला भए पनि चल्छ यो ऊ यौ भन्नुहुन्न सन्तोषी सरहरू पाए जति पदार्थ हसुरेर थैला भर्दै हुनुहुन्छ अनि हिजोसम्म फटिक जस्तो चम्किने सिद्धान्तको सफा खोललाई घित्ता घित्तै बेहोस भएर आफ्नै दिशा पिसाबले मैला गर्दै हुनुहुन्छ अर्थात सरहरू नास्ता गर्दै हुनुहुन्छ स्वदेश विदेशको सीमा छुट्याउने दस गजाको पिलर आफैतिर सारेर आए पनि हुन्छ रेपसिड र रे पाम आयल मात्र होइन चिउरी र भटमासको घिउ खारेर आए पनि हुन्छ रक्सी चुरोट र खैनीको मात्र होइन चेलीबेटी आयात निर्यात गर्ने कम्पनीका डिलर मारेर आए पनि हुन्छ सुन चरेसको त के कुरा मल ढल र दामलको समेत दुई नम्बरी गर्दै हिँड्ने तस्कर रूपी लैनौ भु भैंसी पगारेर आए पनि हुन्छ जे जसरी भए पनि आउनुपर्छ जे जसरी भए पनि आउनुपर्छ बस आउनुसँग मात्र सरहरू सम्बन्ध राख्नुहुन्छ त्यही आउनुको दबल प्रकाशमा त्यही आउनुको धवल प्रकाशमा शुभ्र स्वच्छ परिधानमा लाली फाहले सुन्दर मुहार चमकार, चोला भर्दै हुनुहुन्छ भेट्न आउनुभएको हो भने तपाई पनि एकछिन पर्खनुहोस् भेट्न आउनुभएको हो भने तपाईँ पनि एकछिन पर्खनुहोस् सरहरू भित्र उडुस उहाँका खेल हेर्दै हुनुहुन्छ अर्थात सरहरू नास्ता गर्दै हुनुहुन्छ शहीदको सपनासँग कच साटेर तन्काउँदै हुनुहुन्छ जनताको विपना सिद्धान्तको बाली काटेर पन्साउँदै हुनुहुन्छ नबिथोल्नु उहाँको त्यो आरामको क्षणलाई नबिथोल्नु उहाँ रति राखको त्यस मध्यविन्दुलाई एकै चिहानमा शाखा सन्तान पुरिएला उहाँको रिसले रौद्र रूप लिएर लिएपछि भत्कलान क्रसिङ ब्रिज र टेलिफोन क्याबिनेटहरू त्यसैले चुपचाप लागेर मौन बसिसियोस् आदरणीय दर्शकजीवहरू बितन्डाको खेल चरम उत्कर्षतिर जाँदछ सायद आफ्नो लास जिउँदै ढाडिसकेछ क्यार आउँदा शाखा सन्तानको नाममा समेत मास छर्दै हुनुहुन्छ दस पोते सन्तानको दुध भातको जो भइसकेर पनि आफू चाहिँ अझै घाँस चर्दै हुनुहुन्छ भेट्न आउनुभएको भए तपाईँ पनि एकछिन पर्खनुहोस् भेट्न आउनुभएको भए तपाईँ पनि एकछिन पर्खनुहोस् भित्र सरहरू पालो फेरो गरेर कुर्सी मेला भर्दै हुनुहुन्छ अर्थात सरहरू नास्ता गर्दै हुनुहुन्छ सरहरू नास्ता गर्दै हुनुहुन्छ निकै व्यङ्ग्यात्मक समाजको विकृति विसङ्गति समाजको खासै मध्यम वर्गभन्दा उच्च वर्ग र जो नेतृत्वदायी भूमिकामा रहने वर्गलाई भने सरहरू भनेर त्यहाँ है प्रशासनको नि उच्च वर्ग हो त्यसमध्ये नि अब गाइड गर्ने त राजनीति हो नि त सबैतिर भन्न खोजिआस राजनीति भन्छन् राजनीति भन्छन् कटु कटु हो नियो। कोटु कोटु यार है हो ठीक पाठकले गर्ने राजनीति प्रति को प्रमुख अतिथि आतंक को न्यू में एविता सुन उवकाश जीवन में साधना कर सर्जक वरिष्ठ श्रेष्ठा नरेन्द्र राज पौडेललाई सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई त केही भन्नु छ नि उहाँहरूले सुनिदिनुभयो मेरो यो उहाँहरूलाई साह्रै धेरै धेरै धन्यवाद छ उहाँलाई नै केही मनपरोस् केही राम्रो होस् आफूले देखेका जानेका कुराहरू समाजका उधिनेर उहाँहरूलाई सुनाउन सकौँ भन्ने मेरो चाहना उहाँहरूको आशीर्वाद शुभकामना मलाई सधैँ रहोस् म यही चाहन्छु अरू खासै भन्नु छ म त्यति राम्रो लेख्न सक्दिनँ निरन्तर लेख्न पाइनँ प्रशासनतिर गएँ धेरै वर्ष पहिला निबन्ध कथा कवितामा स्थापित भइसकेपछि हिँडियो चौतिस वर्ष सरकारी सेवामा हुँदाखेरि कम लेखियो लेख्न त प्रत्येक वर्ष जस्तो एउटा कथा एउटा निबन्ध चाहिँ लेख्थेँ म प्रतिनिधि रूपमा होइन त्यही भएर कथा सङ्ग्रहहरू पनि आएँ कविता संग्रहहरू पनि आएँ संस्मरणहरू नै आए हास्य व्यङ्ग सातवटा भयो मेरो अहिले दुईवटा छापिनु बाँकी छ पाँचवटा छापिएको छ हास्य ब्याङ्क निबन्धहरू यो सबैमा आफूलाई अलिअलि केही गर्न सकिया छु भन्ने लाग्छ सन्तुष्टै हुनुहुन्छ सन्तुष्टै छु अब गरेँ भनेर पूर्ण सन्तुष्ट चाहिँ होइन त्यसै बस्या छैन भन्नेमा र कसरी रिटायर भएर के अरे दिन काट्छस् त भनेर कसैले सोद्धा म त लेखपड गर्छु भन्न पाइएछ श्रोताहरू आजको उद्घारमा रहनुभयो बहुविधाका वरिष्ठ श्रष्टा नरेन्द्र राज पौडेल प्रमुख अतिथि हुनुको आतंक भसाउने खालको निबन्ध पनि उहाँले आफैले पढेर सुनाउनुभयो उहाँको सृजनशील जिन्दगी अझ सक्रिय र निरन्तर अगाडि बढ़ोस् भन्दै आजको यो उद्घारबाट प्राविधिक साथ राधिका ओझा रमेश पौडेल विधा नमस्कार